नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पासमा अर्पण शुभ साँझको अर्को यो टाढो रमाइलो बसाइ लिएर आज पनि यो साँझको बेला तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजेपछि तपाईँको माझमा आउने गर्छौँ र करीब करीब करिब करिब साथीसम्म रहन्छौँ यो समयमा र विशेष गरी मिठा मिठा लोकदोरी भाकाहरू लागि राख्छौँ अनि तिनै भाका, भाका मार्फत तपाईँले आफ्नो घर परिवारलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि भने फोन गर्नुहोला शून्य छप्पन्न तिन आज पनि हामीले यो खुल्ला गरेका छौँ र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लुडब्लुडब्लु रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच सय यो बाटो हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र यति अर्पण शुभ साँझको व्यवसाय कोही साथी आइसक्नु भएको छ हाम्रो ठिकठाक छ अनि हाम्रो नवीनाजीको खाना भयो कि मेरो त भएको छैन अब कार्यक्रम सकिए पछाडि हुन्छ है अनि आज हाम्रो नवीनाजीले ना अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ है नमस्कार नवीनाजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ सहाजको व्यवसाय हो व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट पट फोन गर्नुहोला हामी तपाईँसँग एकैछिन भए पनि रमाइलो कुराकानी गर्ने गर्छौँ कर मिठा मिठा लोकधुरी भाकाहरू तपाईँको लागि राख्छौँ बजारमा चर्चामा रहेका भाकाहरू तपाईँले मन पराउनु भएका भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ र चाहनुहुन्छ यो समयमा भनेदेखि चाहिँ फोन गर्नुहोला यति बेला कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हेलो हजुर नमस्कार मैले अनि के गर्नुहुन्छ नि मोहनजी बसै बसै छ आ... मोहन जी हेलो मेरो आवाजले सुन्नु भएको छैन र अ चोतेस होिले हु हु ककसा समजिना जानु हुन्छ आजहरु पनि शुभ साझमा अर्थात अ सर्वप्रथम हजुरलाई हु हु धन्यवाद अनि एम दाईलाई हजुर ए अनि त्यहाँ चाहिँ एम दाई अशोक हु हु सम्भो हजुर ए رياض दाई आ... हैन अ मोहनजी हुनुहुन्थ्यो यति बेला र अर्पुण शुभ साजको यो यति बेला भने तपाईँको लागि एउटा भाका राख्नु पर्छ यहाँनिर यस पछाडि तपाईँसँग कुराकानी गर्न पक्कै पनि आउँछु त्योभन्दा पहिले चाहिँ एउटा भाका तपाईँ सम्पूर्णको लागि अर्पुण शुभ साजको यो व्यवसायमा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 पानी छु मेरी सानो बेहाल छ खाड मुख दुखै दुःख मेरो यहाँ बेहाल छ यो अभाग्य कर्म यहाँ खाडी मुलुक मेरो सानै घरमा निकै नै मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको सरपूर्ण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र विशेष गरी व्यवसायमा रहेर मिठा मिठा चर्चामा रहेका लोकदोरी भाकाहरू तपाईँको लागि राख्छौँ अनि तिनै भाका मार्फत तपाईँको सम्झनाहरू पनि तपाईँको घरसम्म गर पुर्याउने गर्छौँ सम्झिन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नु शून्य छप्पन्न पाँच छ त्रिसठी तिन सय तेत्तिस यो बाटो आज पनि हामीले तपाईको लागि खुला गरिराखेका छौँ आउन चाहनुहुन्छ भनेदेखि फटाफट पड़ फोन गर्नुहोला यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कामटीको बोल्दै हुनुहुन्छ म काठमाडौँ काठमाडौँ ए कुरासम्म पुग्नु भएको छ अनि के गर्नुहुन्छ नि राजेन्द्र भने पछाडि राम्रोसँग घुम घाम गर्नुहोस् रमाइलो गर्नुहोस् अनि फर्किनु खाएको छैन ल ठिक छ अनि आज हर्पण सुबसा हुन्छ अहिले भने छुट भए लमस्कार राजेन्द्रजी हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो अर्पण शुभ साहजको व्यवसायी हो व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच सय त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ मिठा मिठा लोकधरी भाकाहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला र तपाईँलाई थाहा नै सर्पण सु लिएर हामी हरेक दिन साझा हुने गर्छौँ सात बजे पछाडि करिब करिब सातीसम्म तपाईँको माझमा रहन्छौँ र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ तरकारी चौकबाट रिवाज अरियालिखर पढाइ कस्तो भइरहेछ पढाइ कस्तो भइरहेछ राम्रो छ रा? अनि रिवाजको खाना भयो कि भएको छैन भइसक्यो रिवाज जी रिवाज हुनुहुन्थे यति बेला तरकारी चौकबाट आउनुभएको थियो तर उहाँसँग चाहिँ राम्रोसँग कुराकानी हुन सकेन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला फेरि पनि तपाईँको लागि अर्को शुभ साँचको व्यवसायमा अर्को भाका राख्छु त्यस फेरि आउँछु तन्दी जा तिमै पाउने अचम्म छ दोस्रो ठाउँलाई धन्देमा बरुमा छैन चाहना सानो मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो सघाउँलाई थाँदैन गरौँ मैले चाहेको यति मात्रै हो खाना सानो मैले चाहेको मेरो जीवनमा तिम्रो आगन आगमन निकै नै रमाइलो खालको निकै नै मिठो भाका तपाईँको मनलाई सुने खालको भाका अर्पण शुभ साँझको व्यवसायमा हामीले प्रस्तुत गरिसकेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा भनेदेखि चाहिँ फोन गर्नुहोला हुन त तपाईँ खाना खाने तयारीमा हुनुहुन्छ होला अथवा खाना खाइसक्नुभयो जे होस् अर्पण शुभ साँझको व्यवसायलाई चाहिँ तपाईँले सुनिराख्नु भएको छ यो विश्वास चाहिँ हामीले लिइराखेका छौँ र यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सरस्वती अधिकारी हाम्रो सरस्वतीजीको हालखबर के छ हिजो के भएको थियो र केही पनि भएको थिएन लाग्नु त हाम्रो टेक्निसियन साथीहरूले के गर्नु भएछ पछि अनि खाना भइसक्यो कि छैन मेरो त भएको छैन अब कार्यक्रम सकिए पछाडि मात्रै हुन्छ अनि के गर्नुहुन्छ तपाईँ खासमा त पहिलोपटक धेरै समय पछाडि आउनु भयो त्यसो भए है होइन हिजो चाहिँ हो हजुर ठिकै छ अनि आज चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँलाई धन्यवाद हुन्छ अहिले भने यसो रह है त हस्तजी नमस्कार नमस्कार अर्पण शुभ छ आजको यो विषय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँ केही लोकप्रिय रेडियो तपाईँले सुन्ने पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पास मेगाहरूसम्म साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुस्ता सुस्मिता परिवारकोटबाट है के छ सुस्मिताजीहरू हाम्रो पनि एकदम ठिक छ घाम लाग्न थाले हाम्रो सुस्मिताजीलाई त चिसो लाग्यो जस्तो गरी बिस्तारै बिस्तारै बोल्नु भएको छ त छैन ठिकै छ हजुर ल ठिक छ अनि खानपिन त भइसक्यो है सुस्मिताजीको मेरो त भएको छैन भने पछाडि हाम्रो सुस्मिताजीले सबै काम सकेर अहिले चाहिँ रेडियो सुनेर बस्नु भएको छ है हजुर ल ठिक छ यस पछाडि एउटा मिठो भाका बजाउँछौँ हामी त्यो भाका मार्फत चाहिँ तपाईँको घोषा सम्झिनुहुन्छ अनि विशेष गरी मेरो हुन्छ अहिले भने छुटाउ है नमस्कार परिवारकोटबाट सुस्मिताजी आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फ़्ट फोन गर्नुहोला धेरै लामो समय छैन हामीसँग धेरै समयसम्म तपाईँसँग कुराकानी गर्न सक्दैनौँ थोरै समय छ र थोरै समय पनि गीत सङ्गीतहरू पनि तपाईँको लागि राख्नुपर्छ अनि तपाईँसँग धेरै कुराकानी गर्नु चाहना हो मेरो त्यसैले पनि फोन गर्नुहोला र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार घाम कतिको लाग्यो आज घाम एकदम आनन्दसँग आज घाम तापेर बस्नु भयो त पुस लाग्यो जस्तो पनि लागेन है अनि अब आज कसलाई सम्झिनु सम्पूर्ण है ल नमस्कार नमस्ते रुद्र बहादुरजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग लगभग अन्तिममा पनि आइसकेका छौँ अन्तिममा अब एकजना साथीसँग चाहिँ कुराकानी गर्न सक्छौँ कि जस्तो लागिरहेछ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन सजा आउँछौँ सात बजे पछाडि करिब करिब साथीसम्म साथ रहन्छौँ तपाईँको माझमा मिठा मिठा लग्जेरी भाकाहरू राख्छौँ कहिले अलिकति रमाइलो खालका भाकाहरू तपाईँको लागि राख्छौँ कहिले तपाईँको मनलाई छुने खालका भाकाहरू राख्ने गर्छौँ राज्यको यपण शुभ साँझको विषयमा भने मैले विशेष गरी तपाईँको मनलाई सुने खालका भाकाहरू प्रस्तुत गरिराखेको छु र यति बेला कोही साथी आइसक्नु भएको छ पर्खिराख्नु भएको छ भन्दै उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै होला सम्झिनु पर्यो सम्झिन सकिनँ भने के हुन्छ नि फेरि म आफै भनिदिन्छु भन्नुहोस् न आज आफै भनिदिनुहोस् न अर्को पटकै सम्झिन्छु है सुकियो सुषमाजीको खबर के छ होला दिनभरि त है त मजाले घाम लागिरहेको थियो होइन एकदम आनन्द लाग्थ्यो होला है ल ठिकै छ भोलि पर्सि पनि घाम लागोस् हाम्रो चाहना चाहिँ यही नै हो है अनि, अनि, खान आ, आगे आगे आगे अब आज अब मार्फथ उताँ, सम्झिनुहुन्छ नमस्कार सुषमाजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तिममा छौँ एउटा भाका अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि छोड्दै आजको रमाइलो व्यवसायबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्म फोन गर्नुहुने फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति एकदमै आभार प्रकट गर्छु रातेन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु सु। नमस्कार शुभ सन्ध्या जवानी तिर्खा वो वो पानी तिर्खा मेला गोबो पानी चिसो पानी हेरेको चिसो चिसो पानी घुमेरैमा बुस गरके आजवानी सो छिसो चिसो पानी घुमेमा हैठवानी घुमदै थुपलो तपाईँ विवाह पार्टी समारोहका लागि स्वच्छ जिउँदो तथा ताजा माछाको खोजीमा हुनुहुन्छ अब कतै धाइरहनु पर्दैन होम डेलिभरीको सुविधा सहित हाम्रै टाँडे बजारको सिद्धार्थ डेभलपमेन्ट ब्याङ्कको गाडी रहेको हिरा विशाल माछा पसललाई सदैव सम्झनुहोस्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 रत्नगर दु मेनडो टाड़ी चौक चितोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठी दुस अब मरिनियामा एकपटक सोध्न सक्थिन मार्छु यसलाई आज या बे गर्नु